ुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् तर तल्लो सुरवासी पूर्ण जीवन बिताउँदै अत्याधिक श्रापका कारण डोटीमा सुत्केरीको मृत्यु छाडा पशु चौपाएका कारण बाग बजार क्षेत्रमा व्यापारीलाई समस्या सागुरो सड़कमा दुर्घटनाको समेत जोखिम भारतीय टाका व्यवसायबाट नेपाली लुटिने क्रम रोकिएन धनगढ़ीमा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने अभियान कागजमा डडेलधुरामा पन्ध्र प्रतिशतसम्म मकै उत्पादन वृद्धि हुने अनुमान कैलालीको बल्मिका बालबालिका गिटी फोडेर सरकारी विद्यालयको शुल्क तिर्दै पूर्वाञ्चलमा यही मक्सिर आठदेखि पन्ध्र गतेसम्म हुन गइरहेको वृहत सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सिलसिलामा तडेलधुरा जिल्लाका खेलाड़ी छनौट प्रतियोगिता तपसिलको मितिमा हुन गइरहेकाले सम्पूर्ण खेलाड़ीहरूलाई जिल्ला खेलकुद विकास समिति वा सम्बन्धित संघहरूमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गरिन्छ फुटबल यही असोज दुई रीन गते असोज चार गते बक्सींग असोज चार गतेज नौ रस गते Tekwendo, असोज तेरह चौदह गते भारत तोलन असोज सात गते टेबल टेनिस असोज पांच गते भलीबल यही था। असोज दस रघार गते कबड्डी असोज छ रत गतेस्ती असोज नौ गते बैडमिंटन असोज आठ गते बुद्धिचाल यही असोज छ गते हैं यही असोज आठ यही असोज रो तेरह गते थप जानकारी का संपर्क डड़ेलदुरा जिल्ला खेलकूद विस समिति टुडी खेल डड़ेलदुरा संपर्क नंबर शून्य छियानबे चार बीस तीन तिरसठी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 प्रभावकारी खबर, नमस्कार, युनिटी युनिटी स्वागत सूचना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु बैतडीको तल्लो सुरमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिपूर्ति तथा राहत पाउन सकेका छैनन् चितुवाको आक्रमणमा परि ज्यान गुमाएका उदयदेव नौ मकेल बलदामका चंचला चन्द र उदयदेव दुईका फाडीकी अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन उदयदेव नौका हीरा चन्दकी सात वर्षीय छोरी चंचलाको भदौ चार गतिर उदयदेव दुईका हीरा चार पर्सिया छोरी अञ्जलीको भतौ अठार गते चितुवाको आक्रमणबाट ज्यान गएको थियो दुइटै बालिकाको साँचोको समयमा आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले राहतका लागि पहल भइरहेको बताएका छन् जिल्ला वन कार्यालयले भने क्षेत्रीय वन कार्यालय धनगढ़ीले राहत दिने भएकाले केही ढिलाइ भएको जनाएको छ क्षतिपूर्ति पाउनका लागि मृतक भएको भनेर अस्पतालले दिएको सब परीक्षण कागज परीक्षणको मुचुल्का गाविस कार्यालयबाट मृतकका परिवारको नाता प्रमाणित प्रमाण पत्रुदायिक वन को, पत्र को मुचूल का पत्र लगात का, कागजपत्र आवश्यक पर्ने सहायक जिलाक्त राद चौधरी इस अघि वन तथा भू संरक्षण मंत्रालय ने लगू कर वन्यजंत होने राहत सहयोग संबंधी निर्देशिक दुई अनुसार चौदह मृतक का परिवार एक लाख पचास हजार रूपया का दर राहत रकम उपलब्ध कराई मृतक का परिवार तीन लाख रूपया का दर राहत रकम उलब्ध कराई जिला वन कार्यालय बैतरी सहायक वन अधिक किर्त चौधरीले बताएका छन् चितुवाले मानिसमाथि नै आक्रमण गर्न थालेपछि पैतडीको तल्लो चुराडवासीमा सन्तास फैलिनुका साथै निकै चिन्तित भएका छन् दिउँसो तथा रातीको समयमा हसिया खुकरी लगायतका सामग्री बोकेर मात्रै घरबाट निस्कने गरेका छौ उदयदेव चारका शिवराज साउदले भने महिला घाँस दाउरा गर्न तथा घर गर्न जाँदा समेत समूहमा जाने गरेका छन् यस्तै साँझ हुने घरभित्रैबाट निस्कन समेत डर लाग्ने गरेको उनले बताएका छनृ डोटी अत्याधिक रक्तसाप का कारण एक सुत्करी को जान गए जिलासुदेवी गावी वासुदेवी गाविस पाँच कि उमादेवी बडैलाको सुत्केरी भइसकेपछि सालनाल पूरै नआउदा अत्याधिक रक्तस्राप भएपछि ज्यान गएको हो उनको सालनाल भाँसिएर आएपछि रक्तस्राप भएको जनाइएको छ बाइस वर्षकी उमाको आज विहान चार बजे स्थानीय स्वास्थ्य चौकीमा ज्यान गएको उनका पति गोविन्द बडैलाले जानकारी जान दिएका छन् जन्मिएकी छोरीको अवस्था भनी सामान्य रहेको जनाइएको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान परियोजनाले भारी वर्षा भएको भन्दै महाकालीमा बाढ़ी आउने संकेत गर्दै गलत सूचना सम्प्रेषण गरेको छ मौसम विज्ञानको वेबसाइट हाइड्रोलिच को महाकाली अन्तर्गतको कुनैमा स्टेशन स्टेशन भनिएको क्षेत्रमा गत चौविस घण्टामा एक सय पाँच दशमलव चालिस मिलिमिटर वर्षा भएको उल्लेख गरिएको छ बेचिन महाकाली अन्तर्गत कुनैमा स्टेशन राखिएको छैन चौविस घण्टामा औसत एक सय चालिस मिलिमिटर वर्षा भएमा बाढ़ी आउन सक्ने खतरा औल्याइन्छ गत चौविस घण्टामा कुनै क्षेत्रमा पनि कुनैमा क्षेत्रमा एक सय पाँच दशमलव चालिस मिलिमिटर वर्षा मापन भएको आधारमा परियोजनाले महाकालीमा बाढ़ी आउने खतरा औल्याएको छ तर कुनैमा कुमैना कैलालीको चुरे क्षेत्रको सहजपुर गाविसमा पर्छ सहजपुरमा वर्षा हुँदा पानी महाकालीमा मिसिँदैन महाकालीमा बाढ़ी आउन कञ्चनपुर डडेलथुरा बैतडी दार्चुला लगायतका क्षेत्रमा वर्षा हुनुपर्छ त्यस्तै महाकाली स्टेशनमा निगाली गाविसलाई पनि देखाएको छ निगाली पनि कैलाली जिल्लामा पर्छ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले कञ्चनपुर क्षेत्रमा सामान्य वर्षा भएको र महाकाली नदी पानीको बहाव पनि सामान्य रहेको जानकारी दिएका छन् हिजो र आज वर्षा भएको थियो अहिले वर्षा पनि छैन सोमबार दिउँसो ओएन यससँग कुरा गर्दै पर्जीय खनालले भने महाकालीमा पानीको बहाव सामान्य भएकाले डराउनु पर्ने अवस्था छैन जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सहायक हवलदार वसन्त डागीका अनुसार महाकालीको वहाव तीन दशमलव मीटर छ बहाव पाँच दशमलव आठ मिटर पुगे सचेत्र सात मीटर पुगे, पुगे खतराको संकेत रहेको उनले बताएका छन् बाढ़े पूर्वानुमानको वेबसाइटमा गलत सूचना उल्लेख भएपछि स्थानीय वासिन्दा बाढ़ीको त्रासमा रहेका छनृ सरकारको बाहुलीगाठ बाढ़ी क्षति न्यूनीकरण तथा सदरमुकाम बचाओ अभियान बझाङले चार बुधी माघसहित सरकारको ध्यानकर्षण गराएको छ असार एकतिस गति भाहुलीगाडमा आएको भीषण बाढीले झोलुङ्गी पुल बगाएपछि सिदरमुख वासीहरू त्रासपूर्ण वातावरणमा बसिरहेको भन्दै सिदरमुखाम चैनपुरवासीले आफ्नो सुरक्षाको माग गर्दै सरकारको ध्यानकर्षण गराएका हुन् उनीहरूले भाहुलीगाड क्षेत्रमा तत्काल तटबन्द गर्नुपर्ने भत्किएको झोलुङ्गी पुल निर्माण गरिनुपर्ने भन्दै जिल्ला प्रशासन हुँदै विभिन्न मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पेश गरेका छन् आएको रकम यसै आर्थिक वर्षबाट काम शुरू गर्नुपर्ने र भाड़ी पीड़ितलाई क्षतिपूर्ति दिनुपर्ने अभियानका अध्यक्ष धर्मराज रासाइलीले बताउनु भएको छ अभियानले आफ्नो मागहरू पूरा नभए विभिन्न आन्दोलनका कार्यक्रम शुरू गर्ने समेत सरकारलाई चेतावनी दिएका छन् असार तीस गतिको भाँड़ीले नजिकै पुलसँगै तीनवटा पसल पनि बगाएको थियो भने पुलको लट्ठाले लछारिएर तीनवटा पसल भत्किएका थिए छाड़ा पशु चौपाया कारण डड़ेधुराग बजार क्षेत्र में व्यापारी समस्या भाई छाड़ा रूप में छोड़कर पशु चौपाया विशेषकर फलफूल तथा तरकारी व्यापारी समस्या पारे होना तीनभर सड़कमें देखने ग्राड़ा पशु चौपाया बिक्री को राख फलफूल ररकारी खाईदने ग्राहक ती पशु चौपाया तरकारी फलफूल खाईदिनेग बजार क्षेत्र का तरकारी फलफूल व्यापारी गुनासो करो सड़क रह बाघ बजार क्षेत्रमा आवतजावत गर्ने तथा माल सामान किन्नेहरूलाई त अप्ठ्यारो भएको छ नै दुर्घटनाको जोखिम समेत बढ़ेको छ पशुपालकहरूले छाड़ा रुपमा छाड्ने गरेका कारण समस्या र जोखिम बढ़दै गएको हो यता बाघ बजार क्षेत्र अमरगढ़ी नगरपालिकाभित्र पर्ने भएकाले नगरपालिकाले समस्या निराकरण गर्नुपर्ने भए पनि यसप्रति चासो नै नगरपालिका कार्यकारी प्रमुख मातृका प्रसाद भट्टराईले छाडा पशु चौपायाको विषयमा अर्कालाई दोष थोपारेका छन् उनले डडेलधुरा उध्योग वाणिज्य संघसंग छाडा पशु चौपाया नियन्त्रण गर्ने बारेमा छलफल भएको र संघले त्यसको उपाय खोज्नेतर्फ अगाडि नबढेको बताएका छन् तर उता उध्योग वाणिज्य संघले भने नगर व्यवस्थित बनाउने दायित्व नगरपालिकाकै भएको र आफूहरूले छाडा पशु चौपाया हटाउने भनेर नगरपालिकासँग सम्झौता नगरेको बताएको छ संघका महासचिव दिजराज भट्टले बाघ बजार क्षेत्रमा व्यापारीहरूले फ्न सक्ने भएकाले त्यसको व्यवस्थापनमा मात्रै उध्योग वाणिज्य संघले व्यापारीहरूलाई फोहर व्यवस्थित तरिकाले थुपार्न आग्रह गर्ने भनेको बताएका छन् हामीले व्यापारीहरूलाई उनीहरूले गर्ने फोहर विषयमा भन्दै आइरहेका छौं तर उद्योग वाणिज्य संघले सबै काम गर्ने ठेक्का लिएको छैन उनले भने बरू हामीले त छाडा पशु चौपायाहरू एक हप्ताभित्र सम्बन्धित पशु चौपाया धनीलाई लैजान आग्रह गर्ने र त्यसपछि पनि उनीहरूले नलगेमा आफ्नो तरिकाले छाडा पशु चौपायाको व्यवस्थापन गरिनेछ छ भन्दै सूचना प्रकाशित गर्नुस भनेर नगरपालिकालाई पहिले नै भनेका हौ तर उहाँहरूले गर्नुभएन बजार क्षेत्रलाई व्यवस्थित बनाउनु उध्योग वाणिज्य संघले मध्यस्थता गरिदिने र दायित्व नगरपालिकाकै भएकाले नगरपालिकाले पहल चाल्नुपर्ने उनले बताएका छन् सर्वसाधारण र व्यापारीहरूले पनि छाडा पशु चौपाएको व्यवस्थापनमा नगरपालिकाले आलटाल गरेको गुनासो गरेका छनृ धनगढ़ी उपमहानगरपालिका क्षेत्रमा भएको अतिक्रमण हटाउन बनाइएको अविलम्ब अतिक्रमण हटाओ अभियान कागजमै सीमित हुन पुगेको छ नौ महिना अघि भएको नगर परिषदको बैठकमा कार्यकारी अधिकृत रामलाल प्रष्टले उपमहानगरपालिका क्षेत्रका खोलानाला सड़क सार्वनिक जग्गामा बढ्दै गएको अतिक्रमण हटाउन अविलम्ब अतिक्रमण हटाओ अभियानको घोषणा गरे पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसक्दा कागजमै सीमित हुन पुगेको छ परिषदको बैठकमा गरिएको प्रतिबद्धता मोजिम अतिक्रमण क्षेत्रको पहिचान गरी प्रतिवेदन तयार पार्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन दिएको लामो समय भइसक्दा पनि अभियानको कार्यान्वयन गर्नेतर्फ उपमहानगरपालिका कार्यालयले चासो देखाएको छैन प्रतिवेदन आएपछि अतिक्रमण हटाउन सम्बन्धितलाई सूचना गर्ने र अतिक्रमण हटाउन नमानेलाई बल प्रयोग गरी हटाउने तयारी उपमहानगरपालिकाले नौ महिना अघि नै गरेको थियो खास बजार क्षेत्र हुँदै बग्ने कैलाली नाला भंगी नाला र सुकुटी नाला मिचेर संरचना निर्माण गर्ने सड़क दायाँ बायाँ बनेका नालीमा फोहोर जम्मा हुने गरे पनि त्यसको समयमै सफाई नगर्ने गरिएको कारण थोरै वर्षा हुँदा पनि पानीको निकास हुन नसकेर उपमहानगरपालिकाको बजार क्षेत्र डुबान को समस्या ये बजार क्षेत्र को मुख्य सड़क दाया बाया को भाग मीचर व्यापार व्यवसाय करने प्रवृत्ति सड़क सागुरो फलस्वरूप सड़क सागुरो भई आवागम में निके समस्या मीचर बनाई बनाई कर कारण बजार क्षेत्र सड़क साग्री दे जादा बेला बखत ट्राफिक व्यवस्था में समस्या होने व्यक्ति का नाम में प्राकृतिक खोला को, को जग्गा दर्ता विगत को, को गलती का कारण नई अभान को समस्या भोग्परिक स्थानीयवासियों उपमहानगरपालिक कार्यालय का, का इंजीनियर द्विजराज भट्ट ने भाई अतिक्रमण हटाने तैयारी भईं बजाङको रायल प्राथमिक स्वास्थ्य केन्द्रको लागि निकासा भएको भिडियो एक्सरे मेसिन जिल्ला अस्पतालले प्रयोग गर्दा त्यस क्षेत्रका वासिन्दा भिडियो एक्सरे मेसिनको सेवा पाउनबाट वंचित भएका छन् रायल प्राथमिक स्वास्थ्य केन्द्रमा भएको भिडियो एक्सरे मेसिन जिल्ला अस्पतालले प्रयोग गरेपछि रायल सुनकुडा बाज भैरवनाथ पारा काट्ने दंगाजी भामचोर गाविसका सेवाग्राहीहरू सेवा लिनबाट भएको स्थानीयले बताएका छन् रायल प्राथमिक स्वास्थ्य केन्द्रमा बैतडी र डोटी जिल्लाका चार गाविसका स्थानीयहरू समेत गरेको स्थानीय इन्द्र बहादुर सिंहले बताउनु छ पहिला पीडिओ एक्सरे मेसिन रायल प्राथमिक स्वास्थ्य केन्द्रमै थियो उपचार गर्न सजिलो हुन्थ्यो अहिले बाहिर जिल्लाबाट आउने व्यक्तिहरूले र यहाँका सबै स्थानीयहरूले सय रूपियाँ खर्च गरेर जिल्ला अस्पताल सिमखेतमै पुग्नुपर्छ उहाँले बताउनु छ जिल्ला अस्पताल सिमखेतका खोप अधि भानु जोशीले भने जिल्ला अस्पताल भएको भिडियो एक्सरे मेसिन एक महिना अगाडि बिग्रिएको र मेसिन मरम्मत गर्न काठमाडौँ पठाएका कारण रायल प्राथमिक स्वास्थ्य केन्द्रको मेसिन प्रयोग भएको बताउनु भएको छ शा, साथै उहाँले रायल प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे गर्ने तालिम प्राप्त डाक्टर नभएका कारणले भिडियो एक्सरे मेसिन त्यत्तिकै थन्किनुभन्दा प्रयोगमा ल्याइएको समेत बताएका छन् जिल्लाकै सबैभन्दा ठूलो अस्पताल भएकाले बढीजसो सेवाग्राही जिल्ला अस्पतालमा सेवा लिन आउने हुनाले आफूहरूले उक्त मेसिन प्रयोग गरेको र अबको अबको चार दिनभित्र काठमाण्डुबाट भिडियो एक्सरे मेसिन आउने र त्यसपछि पनि उक्त मेसिन उतै पठाउने उहाँले जानकारी दिनुभएको छ जिल्ला अस्पतालमा भिडियो एक्सरे मेसिन अर्को नहुँदा यहाँका हजारौं सेवाग्राहीहरूलाई शास्ति खेप्नु परेको अस्पताल श्रोतले जनाएको छ एकवटै एक भिडियो एक्सरे मेसिन त्यो पनि पटक पटक बिग्रिने भएका कारण समस्या हुने गरेको जिल्ला अस्पताल बझाङले जनाएको छ भारतीय टाका व्यवसायबाट नेपाली लुट्ने क्रम रोकिएन डडेलधुरामा पन्ध्र प्रतिशतसम्म मकै उत्पादनमा वृद्धि हुने अनुमान कैलालीको बल्मिका बालबालिका गिट्टी फोडेर सरकारी विद्यालयको शुल्क तिर्दै दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते तीनजना पक्राउ लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो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 सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपी र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिंचका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिताल गाङखेत असी ग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र पुन योको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डरेलडुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइटीबाट डाउनलोड -dad गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उपै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलडुरा तथा पाएको पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरलडुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी पक्ष कला संस्कृति समाज गणेशपुर बडालको आयोजनामा असोज एक गतिका दिन मनढुनी मेलाको अवसरमा एउटा प्रतियोगिता हुने भएकाले सबैको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ कार्यक्रम होने स्थान बडाल देव स्थल समय बिहान एगार बजे आयोजकर्खा कला संस्कृति समाज गणेशपुर डड़ेंदुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा खर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो डार्ट खबर सुन्दै हुनुहुन्छ भर्खर हामीले प्रस्तुत गरेका थियौं चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् तल्लो स्राढवासी तर्सादी पूर्ण जीवन बिताउँदै अत्याधिक रक्त श्रापका कारण डोटीमा सुत्केरीको मृत्यु बाढ़ी पूर्वानुमानको वेबसाइटमा गलत सूचना सुरक्षाको माग गर्दै बजाङवासीद्वारा सरकारको ध्यान आकर्षण झडा पशु चौपाएका कारण बाघ बजार क्षेत्रमा व्यापारीलाई समस्या सांग्र सड़कमा दुर्घटनाको समेत जोखिमका नेपाल भारत सीमावर्ती क्षेत्रमा नेपाली लुटिने क्रम रोक्न दुई देशका उच्च अधिकारी बीच बेला, बेला छलफल हुने गरे पनि कार्यान्वयन हुन सकेको छैन दुई साता अघि मात्रै सीमावर्ती क्षेत्रमा नेपाली लुटिने गरेका घटना रोक्न दुई देशका अधिकारी बीच सहमति भएको थियो तर चाड पर्व नजिकैसँगै भारतमा रोजगारी गरी नेपाल फर्किँदै गरेका आठजना नेपाली आइतबार भारतीय टाका व्यवसायबाट लुटिएका छन् भारतीय सीमावर्ती बजार बनवासाबाट मैना नगर पुर्याइदिने भारतीय टाका व्यवसायले महाकाली पुल पारी बढ़ी पैसा लिएर उनीहरूलाई लुटेका हुन लुटिनेहरूमा डडेलधुराको जोगबुड़ाका जीवन बोहरा वीरबहादुर बोहरा अछाम भैरव स्थानका कमल नेकी अमर विकर कैलाली लम्कीका जानकी विष्ट छपट रावल रहेको इलाका प्रहरी कार्यालय गड्डा प्रहरी नायक निरीक्ष लाल लालबहादुर बुढा एडले जानकारी दिनु भएको छ उहाँले बिना नम्बर प्लेट संचालित भारतीय टाकाले नेपालीलाई महिना नगर पुर्याइदिने भन्दै टाकामा जबरजस्ती बसाउने गरे पनि आधा बाटोमै पैसा मांग्ने गरेको र पैसा नदिए कुटपिट गर्ने धम्की दिने गरेको बताउनु भएको छ यो वर्ष डडेलधुरामा मकै उत्पादनमा वृद्धि हुने आकलन गरिएको छ जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष समयमै मकैका लागि अनुकूल वर्ष भएकाले गत वर्षको तुलनामा मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो प्रतिशतसम्म मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका कृषि प्रसाद अधिकृत शालिगराम पौडेलले रेडियो युनिटीलाई जानकारी दिएका छन् उनका अनुसार यस वर्ष मकैका लागि पर्याप्त वर्ष भएकाले मकैको उत्पादनमा वृद्धि हुने देखिएको हो पछिल्लो समय कृषकहरूले आधुनिक पद्धतिबाट खेती गर्ने र उन्नत जातका बेउ लगाउने भएकाले पनि उत्पादनमा वृद्धि हुने भएको हो गत आर्थिक वर्ष डडेलधुरामा मकै एघार मेट्रिक टन उत्पादन भएको थियो कैलालीको अत्तरिया नगरपालिका वड़ा नम्बर आठ स्थित बल्मीमा बसोबास गर्दै आएका केही विद्यार्थी बाल बालिकाहरू विद्यालयको शुल्क तीर्नको लागि गिट्टी फोड़न बाध्य भइरहेका छन् घरको आर्थिक अवस्था कमजोर भएका बाल बालिकाहरू विध्यालयले लिँदै आएको विभिन्न शुल्क तीर्नको लागि खुटिया नदीको किनारमा गिट्टी बाध्य भइरहेका हुन बल्मीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले निजी श्रोतका शिक्षकको तलब लगायतका विभिन्न कारण देखाउँदै विद्यार्थीबाट आर्थिक सहयोगका नाममा भर्ना र मासिक शुल्क असुल्न थाले आर्थिक स्थिति कमजोर भएका विधार्थीहरू पढाइ विध्यालय छोड़न समेत बाध्य भएका छन् सो क्षेत्रको सरकारी विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत तारा साउदले पनि विध्यालयको शुल्क जोहो गर्नकै लागि पनि खुटिया किनारमा गिट्टी कुट्न थालेको बताउनु भएको छ उहाँले बिहान सूर्य नउदाउँदै दि। खुटिया नदीको किनारमा गिट्टी फोडने काम गर्न थालेको बताउनु भएको छ नौ बजेसम्म गिट्टी फोड़ेपछि त्यसपछि विद्यालय जानको लागि खर जान्छ उहाँले भन्नुभयो विद्यालयमा भर्ना शुल्क परीक्षा शुल्क तथा मासिक शुल्क लिने हुँदा पढ़ाई खर्च जुटाउने गाह्रो छ विधाको दिन सूर्य नउधाउँदै खुटिया नदीमा पुग्ने र पछि विद्यालय जाने साउद विदाको दिन भने सूर्य न अवस्था औन्जेलसम्म खुटिया किनारमै गिट्टी फोर्ने काम गर्नुहुन्छ उहाँले दुखी हुँदै भन्नुभयो विद्यालयमा बुझाउने शुल्कको जोहो गर्नको लागि गिट्टी फोड्नमै व्यस्त हुँदा शिक्षकले दिएको गृह कार्य समेत छुट्छ बोर्डिङ स्कूलमा शुल्क तिर्न नसक्ने निम्न स्तरका विद्यार्थीहरू सरकारी विध्यालयमा अध्ययनको लागि आउने भए पनि यहाँ सरकारी विद्यालयका विद्यार्थीहरूले पनि विध्यालयको विभिन्न शुल्क जुटाउन परिश्रम गरिरहनु परेको उनीहरूको अभिभावकहरूको गुनासो रहेको छ कञ्चनपुरको झलहरी पिपारी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अंकित गरी सञ्चालन रहेका सत्रवटा मोटरसाइकल बरामद गरेको छ नौ महिना अवधिमै इलाका प्रहरी कार्यालय झलहरी चोरी अवैध मोटरसाइकल बरामद गरेको हो बरामद मोटरसाइकल मध्ये एघार कार्यालयमा बुझाइएको रामा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसार र अपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उनले बताएका छन् यसै क्रममा नौ महिनाको अवधिमा इलाका प्रहरी कार्यालय झलहरीले पाँचजना फरार व्यक्तलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको चोरी निकासी हुँदै आएको एक लाख सताइस हजार रुपियाँ बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र अस्सी हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाइएको जानकारी दिएको छ चक्कु प्रहारबाट दार्चुलामा आज एक युवक गम्भीर घाइते भएका छन् भने चक्कू प्रहार गर्ने समूहका जनालाई प्रहरीले पक्राउ गरेको छ अपी नगरपालिका चारका बाइस वर्षीय गणेश कुंवर चक्कू प्रहरबाट घाइते भएका हुन घाइते कुंवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ अपी नगरपालिका पाँच छपारीको कोटमा डेउड़ा खेलिरहेका बेला आज बिहान तीन बजेतिर दुई समूहबीच झड़प भएको बताइ बा, दार्चुला अपी नगरपालिका चार दहका सत्ताइस वर्षीय धीरेन्द्र कुवर सत्र वर्षीय रमेश कुवर र सोही ठाउँकै सोह्र वर्षीय उमेश कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन् डा आसपास में सुरक्षित प्रसूति केन्द्र स्थापना को तैयारी सीलेगाड़ा बजार व्यवस्थापन समिति भवन को अनुरोध करें भवन उपलब्ध होने बि सुरक्षित प्रसूति केन्द्र स्थान कर दल बुद्धिजीवी स्वास्थ्य चौकीपन समित सब्लाह ली सीगढ़ा में सुरक्षित प्रसूति केन्द्र स्थान भे श्रीकोट का वर्ड नंबर पांच छ सात दौले गावि काड़ा कटोज पानी का गर्भवती महिला लाभांवित होने श्रीकोट स्वास्थ्य चौकी सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ गएको आइतबार नै बकर ईदको अप्सनमा गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको हो गृह मन्त्रालयले आइतबार सूचना निकालेर अठाइस गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिम तथा सवारी छ आज दिउँसो साढे एक बजीतिर कैलालीको अत्तरी एघार एयरपोर्ट नजिकै मोटरसाइकलले साइकल यात्रीलाई या घाइते भएका छन् धनगढ़ीबाट अतरी आउँदै गरेको से तिन नम्बरको मोटरसाइकलले साइकल यात्री अतरपालिका एघारकै अन्दाजी बाइस वर्षीय हरिकृष्ण जोशीलाई सामान्य चोट लागेको भए पनि ठक्कर दिने मोटरसाइकलमा सवार धनगढ़ी उपमहानगरपालिका बस्ने वर्ष अठारकी बिन्दु गौतमको भने खुट्टा भाँचिएको छ उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ठक्करदिनी मोटरसाइकल र सोका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् अब आज रातीको मौसमी पूर्वानुमान आज राती देशमा सधारणतया मौसम बदलिरहे पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ पूर्वी र मध्य क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ साथै नेपालमा फेरि मनसून सक्रिय भएको महाशाखाले जनाएको छ भारतको पश्चिम बंगाल र विहारमा केन्द्रित भएको न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको छ साथै मनसूनी न्यून चापीय रेखा पनि पश्चिम नेपाल नजिक रहेको रहेको छ यस न्यूनचापीय क्षेत्रका कारण पर्याप्त मात्रामा जलवायु आपूर्ति भएको छ यसको प्रभावले नेपालको मध्य र पूर्वी क्षेत्रका धेरै भूभागमा वर्षा भइरहेको छ साथै पश्चिम नेपालका केही स्थानमा वर्षा भइरहेको छ यसका कारण मध्य र पूर्वी नेपालका जलाधार क्षेत्रहरू र ती भूभाग भएर भग्ने नदीहरूमा पानीको स्वत बढ़ने सम्भावना रहेको छ यो युनिटी छको आक्रमणबाट ज्यान गुमाएका परिवारले राहत पाएनन् तल्लो सराडवासी तरा सदिव पुनः जीवन बिताउँदै अत्याधिक रक्त श्रापका कारण टोटीमा सुत्केरीको मृत्युमा गलत सूचना सुरक्षाको माग गर्दै बझाङवासीद्वारा सरकारको ध्यान आकर्षण टाढा पशु चौपायका कारण बाग बजार क्षेत्रमा व्यापारीलाई समस्या सागुरो सड़कमा दुर्घटनाको समेत जोखिम भारतीय टाग्रा व्यवसायबाट नेपाली लुटिने क्रम रोकिएन स्वास्थ्यको डडलधुरामा पन्ध्र प्रतिशतसम्म मकै उत्पादन वृद्धि हुने अनुमान कैलालीको बल्मिका बाल बालिका गिटी फडेर सरकारी विद्यालयको शुल्क तिर्दै तपाई RadioUnity.com.np बाट बेला प्रविधि सहयोगीहरू तथा कार्यक्रमहरू सुन्न पनि